एक दिन बंद हो अर्थतंत्र में दुई अर्ब नोक्सानी भीआईपी घराइसी सुविधा आधा कटौती गर्ने प्रस्ताव सरकार का विशिष्ट पदाधिकारी निर्देशि बिना नहीं राज्य कोषवा सुविधा लि साक राष्ट्र का सचिव बैठक आज बा राजधानी में शुरू ने नया संविधान विश्वक उत्कृष्ट रहेक प्रधानमंत्री ओली को, को भनाई रगत क्यान्सरको प्रकार प्रकारभित्र विभिन्न एघार समूह रहेको एक अध्ययन सार्वजनिक विदेशमा गएर भारतको छवि नधम्याउन नधमैल्याउन मोदीलाई शिवसेनाको चेतावनी रोनाल्डो विश्वका सबैभन्दा बढी आमदानी गर्ने खेलाडीको सूचीमा प्रभावी सूचना का यूनिटी खबर नमस्कार फ्रिकवेन्सी मोडुलेशन को बयानबे दशमलव दुई मेघ हार्जरा इंटरनेट में रेडियो यूनिटी डट कम डट एनबीट प्रसारण भई दिवसो तीन बजे यूनिटी खबर में स्वागत है म गणेश ठगुन्ना वर्षौंदेखि राजनीतिक अस्थिरताको मारमा परेको अर्थतन्त्र अझै तंग्रिन सकेको छैन मुलुकमा लगातार जसो हुने बन्द हड़तालले अर्थतन्त्रलाई नराम्रोसँग प्रभावित बनाउँदै आएको छ नेपाल उद्योग वाणिज्य महासंघले गरेको एक अध्ययनले एक दिन नेपाल बन्द हुँदा दुई अरब रूपैयाँ बराबरको नोक्सानी हुने गरेको देखाएको हो देशको कुल ग्राहस्थ उत्पादनसँग हिसाब गरेर निकाल्दा एक दिन नेपाल बन्द हुँदा दुई अरब रूपयाँ नुक्सान हुने देखिएको महासंघका अध्यक्ष मुरारका दिया बंद को असर देशभर पड़े यदूरपश्चिम में सवारी साधन चलेगा गाड़ी तोड़फोड़ समेत गाड़ी में बंदकर्ता आगजनी समेत कर घटना तराई का कहीं जिला तथा उपत्य में बंद करते हिड़ ब पक्राउ परेका परे आफ्ना कार्यकर्ता रिहाएको मांग गर्दै विप्लव नेतृत्वको माओवादीले आयोजना गरेको बन्दले देशभरको जनजीवन प्रभावित भएको हो बन्दका कारण सवारी साधन चल्न सकेका छैनन् सवारी साधन नचल्दा गन्तव्यमा पुग्ने सर्वसाधारण समस्यामा परेका छन् भाड़ाका सवारी साधन नचले पनि निजी सवारी साधन भनी निर्वाध रूपमा सञ्चालन भइरहेको प्रहरले जनाएको छ सड़कमा बन्दकर्ताको उपस्थिति नरहेको जनाइएको छ चोकचोकमा सुरक्षाकर्मीको उल्लेख्य उपस्थिति रहेको छ सहरी विकास मन्त्रालयले विशिष्ट पदाधिकारीलाई असीमित रूपमा दिँदैआएको घराइसी सरसमानको सुविधामा कटौती गर्ने गरे प्रस्ताव गरेको छ मन्त्रालयको प्रस्ताव मन्त्री परिषदबाट पारित भए ती सरसमान भापतको आधार रकम जोगिनेछ शहरी विकास मन्त्रालय अन्तर्गतको भवन संभार डिभिजन कार्यालयले सेवा सुविधा सम्बन्धी निर्देशिका दुई हजार सत्तरीमा यस्तो प्रस्ताव गरेको हो अहिलेसम्म सरकारका विशिष्ट पदाधिकारीले कुनै पनि ऐन नियम तथा निर्देशिका विना नै राज्यकोषबाट सेवा सुविधा लिइरहेका छन् यसरी सुविधा लिँदा उनीहरूले राज्यकोषबाट महँगा र ब्राण्डेड सामान मगाउने गरेका छनृ स्वार्क राष्ट्रका सचिवहरूको बैठक आजबाट राजधानीमा शुरू भएको छ दुई दिने बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क राष्ट्रबीचको सहयोगलाई सा आज बढ़ी सुदृढ गर्दै आर्थिक विकासमा अघि बढ़न् पर्नेमा जोड़ दिनु भएको छ सा। उहाँले सार्कले विगतमा व्यक्त गरेका प्रतिबद्धतालाई व्यवहारिक रूपमा दिन सचिवहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन् लामो संघर्षपछि नेपालमा निर्माण भएको नयाँ संविधान विश्वकै उत्कृष्ट संविधान भएको वहाँले दावी पनि गर्नुभयो वहाँले कुनै पनि नागरिकहरूको अधिकारलाई कुण्ठित हुन नदिन संविधानले विशेष व्यवस्था गरेको पनि बताउनु भएको छ बैठकमा मुख्य सचिव सोमलाल सुवेदीले नेपालमा शुरू भएको सार्कको सचिवस्तरीय बैठकले सरकारलाई नीति निर्माणमा सहयोग पुर्याउने बताउनु भएको छ बैठकमा सार्क क्षेत्रको आर्थिक सामाजिक विकास लगायतका विषयमा छलफल हुनेछ वन तथा भू संरक्षण मन्त्री अग्निप्रसाद सापकोटाले भूकम्प पीड़ित नागरिकको घर निर्माणका लागि चाँडै काठ उपलब्ध हुने बताउनु भएको छ आज रिपोर्टस क्लब काठमाडौँमा भएको कार्यक्रममा मन्त्री सापकोटाले असारभित्र काठ वितरण प्रक्रिया शुरू गर्ने बताउनुभयो भूकम्प पीड़ितलाई वर्षाबाट जोगाउनका लागि पनि असारभित्र घर बनाउने प्रबन्ध मिलाउनका लागि आफू लागिपरेको उहाँले बताउनु छ घरमा सुत्केरी गराउँदा जोखिम धेरै हुने बुझेपछि बझाङको पाठादेवल गाविसका पाँचवटा ओडाका बासिन्दाले आफ्नो ओडालाई घरमा सुत्केरी नगराउने एउटा घोषणा गरेका छन् औपचारिक कार्यक्रम नै गरेर उनीहरूले पाहाडदेवल गाविस वडा नम्बर एक दुई तीन चार र छलाई घरमा सुत्केरी नगर्ने एउटा घोषणा गरेका हुन् पाँचवटै ओडाका महिला सुत्केरी हुँदा हुने विभिन्न प्रकारका खतराको बारेमा सचेत भएका छन् सबै गर्भवती स्वास्थ्य चौकीमा जाँच गराउन जान थालेपछि पाँचवटालाई घरमा सुत्केरी नगर्ने ओडा घोषणा गरेको देवल स्वास्थ्य चौकीका इन्चार्ज भरत प्रसाद अवस्थीले बताउनु भएको छ घरमा सुत्केरी गराउँदा आमा र बच्चाको झ्यान समय जाने खतरा भएको चेतना पाएको स्थानीय जानु चनाराले बताउनु भएको छ उहाँले अबदेखि घरमा कसैलाई पनि सुत्केरी नगराउने भन्दै गाउँमा सबैलाई यसबारे जानकारी भएको बताउनु भएको छ डा मिलन शिरवालले स्थानीय राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि महिला स्वास्थ्य कर्मी तथा स्थानीय बासिन्दाले घरमा सुत्केरी नगराउने प्रतिबद्धता बता जनाएको बताउनु भएको छ महिला स्वास्थ्य स्वयंसेवीका रमा नेपालीले स्वास्थ्य संस्थामा मात्र सुत्केरी गराउन आफूले सक्दो पहल गर्ने बताउनु भयो डेलधुराको गणेशपुर गाविस बणालमा रहेको गणेश उच्च माध्यमिक विद्यालयले आज आफ्नो वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ सा। विविध सांस्कृतिक कार्यक्रम सहित विद्यालयले वार्षिक उत्सव मनाएको हो वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि एवं चिल्फी श्रोत केन्द्रका स्रोत व्यक्ति सुरेन्द्र बहादुर कार्की रहनु भएको थियो भने सभापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देव बहादुर कार्की रहनु भएको थियो विद्यालयका प्राचार्य कमल कार्कीले विद्यालयको आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो भर्खर समाचारमा दिलबहादुर कार्गी हुनुपर्नेमा अन्यथा भएकोले सचाइएको छ ब्लड क्यान्सर अर्थात् रगतको क्यान्सरको एउटै प्रकारभित्र विभिन्न एघारवटा समूह रहेको एक अध्ययनले देखाएको छ ब्लड क्यान्सर मध्येको प्रमुख एक्यूट म्यालोइड ल्युकेमिया एएमयू विभिन्न एघार प्रकारको रहेको छ न्यू इंग्ल्याण्ड जर्नलमा प्रकाशित भएको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ एएमयुका बिरामीमा रहेको आनुवांशिक भिन्नताका आधारमा गेसलाई विभिन्न एघार समूहमा विभाजन गर्नुपर्ने अनुसन्धानकर्ताले बताएका छन् एएमयूका विरामीमा गरिएको अनुसन्धानबाट कम्तीमा एघार समूहमा विभाजन गर्नुपर्ने देखिएको हो हरेक समूहमा बिरामीमा आनुवांशिक परिवर्तन र लक्षण तथा विशेषता फरक फरक रहेको अनुसन्धानमा एउटै खालको उपचार तथा औषधिको प्रभाव फरक फरक देखिने गरेको तथ्य खुलेको वैज्ञानिकको भनाइ छ अनुसन्धानले उपचारको नयाँ पद्धति तथा औषधिको मात्रा बिरामी अनुसार फरक गर्नुपर्ने देखाएको छ अनुसन्धानले क्यान्सरको उपचार तथा त्यसका सम्बन्धमा नयाँ कुरा बाहिर ल्याएको अनुसन्धानकर्ता संस्था क्यान्सर रिसर्च सेन्टरले युकेले जनाएको छ भारतीय जनता पार्टीको मुख्य सहयोगी दल शिवसेनाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई विदेशमा गएर भारतको छवि नधमिल्याउन चेतावनी दिएको छ मोदीले गत आइतबार दोहामा सम्बोधन गर्दै भारतमा बढ़दो भ्रष्टाचार चुनौती बनेको बताएका थिए आफूले कै उनलाई भ्रष्टाचारबाट रोक्न खोज्दा समस्याहरूको सामना गर्नु परेको उनको भनाइरहेको थियो शिवसेनाले मोदी सरकार सत्तामा आएको दुई वर्ष भइसक्दा पनि भ्रष्टाचारका बारेमा मानिसमा गुनासो भइरहनुको जिम्मेवारी कसले लिने भन्ने प्रश्न समेत मोदी समक्ष राखेको छ उसले मुलुकको समस्यालाई विदेशमा गएर उजागर गर्दै ताली बटुल्नु देशकै छवि धमिल्याउनु हो भन्दै मोदीलाई देशको छवि धमिल्याउने काम नगर्न चेतावनी दिएको छ रियल मद्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले बार्सिलोनाका का मेसीलाई पछि पारेका छन् रोनाल्डो यो वर्ष विश्वका सबैभन्दा बढी आमदानी गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा परेका छन् सोह्र वर्षको इतिहासमा कुनै पनि फुटबलर बढ़ी आमदानी गर्ने खेलाड़ीको सूचीमा शीर्ष स्थानमा परेको यो पहिलो पटक हो सन् दुई हजारदेखि गएको वर्षसम्म यो सूचीमा बक्सर फ्लोएड मेवेदर रहँदै आएका थिए तर उनले संन्यास लिख वर्ष रोनाल्डो शीर्ष स्थान में पमे पत्रिका फोर्वस ने सार्वजनिक विश्व का बड़ी आमदानी करने खिलाड़ी सूची में बार्सिलोना का मेसी दोसो स्थान में रोनाल्डोले जोन एक समासी लाख अमेरिकी डलर आमदानी करेसी को आमदानी एक्सीख चालीस हजार अमेरिकी डलर छस्त तेसरो स्थान में एनबीए स्टार लिब्रउन जेम्स उनको आमदानी सतहत्तर लाख बीस हजार अमेरिकी डलर रहोर्बस जना जे यूनिटी खबर सकने एक दिन बंद हो अर्थतंत्र में दुई अरब नोक्सानी भीआईपी को घराइसी सुविधा आधा कटौती करने प्रस्ताव सरकार का विशिष्ट पदाधिकारी ने निर्देशिका बिना नई राज्य कोषिधास्तव का सचिव बैठक आज बाट राजी में शुरू संविधान विश्वको उत्कृष्ट रहनाई रगत क्यान्सरको एउटै प्रकारभित्र विभिन्न 11 समूह रहेको एक अध्ययन सार्वजनिक विदेशमा गएर भारतको छवि नधमिल्याउन मोदीलाई शिवसेनाको चेतावनी रोनाल्डो बढी आमदानी गर्ने खेलाडीको